मा तपाई सुनिरहनु भएको छ रेडियो हिमालय डट नमस्कार रेडियो हिमालय डट कम सुनेर बसिरहनुभएका संसारभरका मेरा प्रिय श्रोता महानुभावहरूमा हार्दिक स्वागत अभिवादन छ म बुद्धि विश्वकर्माको रेडियो हिमालय डट नेपाली भाषा साहित्य सङ्गीत र संस्कृतिको विश्वव्यापीकरण अभियान हो हामी काठमाडौँबाट बोल्छौँ संसारभर पुग्छौँ कामका सिलसिलामा अध्ययनका सिलसिलामा र अरू थुप्रै सिलसिलामा देश छोडेर प्रवासमा रहनुभएका नेपालीहरूलाई नेपालसँग जोड्न भाषा साहित्यसँग जोड्न संस्कृतिसँग जोड्न आफू जन्मेको गाउँ घरसँग जोड्न रेडियो हिमालय डट 24 चौबिसै घण्टा यहाँहरूको सेवामा छ यो भावनामा देश खोज्ने अभियान हो भूगोलमा नेपालमा नभए पनि नेपाल भन्दा बाहिर रहेर भावनामा नेपाल बोकेर नेपाल र नेपालीको हितका निम्ति धेरै कामहरू भएका छन् धेरै सङ्घ संस्थाहरू क्रियाशील छन् कतिले व्यक्तिगत रूपमा पनि आफूले सकेको कामहरू गरिरहनु भएको छ त्यसैमध्येको एउटा ठुलो संस्था एनआरएन हो र यनआरएनै युएसएको यतिखेर चुनाव लागेको छ र धेरैले आफ्नो उम्मेदवारी दिनुभएको छ र त्यसै मध्येमा केही यस्ता प्रतिष्ठित व्यक्तिहरू जसले नेपालमा रहँदा पनि सामाजिक सांस्कृतिक साहित्यिक गतिविधिमा निकै ठूला कामहरू गर्नुभयो र प्रभासमा गएर पनि आफूले सकेको कामहरू गरिरहनु भएको छ त्यस्ता व्यक्तित्वहरूले पनि उम्मेदवारी दिइरहनु भएको छ त्यसैमध्ये अमेरिकामा बोर्ड अफ डाइरेक्टर पदमा उम्मेदवारी एकजा चिरपरिचित व्यक्तित्व छत्र कुमारी गुरुङ र आजको कार्यक्रममा मैले उहाँलाई उहाँको चुनावी अभियानमा उहाँले जनाउनुभएका प्रतिबद्धताहरू के हुन् र उहाँका नीति तथा कार्यक्रमहरू के छन् भनेर सोध्नका निम्ति मैले उहाँलाई सम्पर्क गरेको छु छत्रकुमारी गुरुङ नेपालको अन्तरिम संविधान दुई हजार त्रिसठीको मसौदाकार मध्येको एकजना हुनुहुन्छ लामो समय कानुन व्यवसायमा संलग्न छत्रकुमारी गुरुङ विगत एघार वर्षदेखिबाट अमेरिकामा हुनुहुन्छ उहाँको जन्मघर भोजपुर हो तर पछि विवाह गरेर उहाँ जा जानु जानुभयो र अमेरिकामै रहेर पनि विभिन्न सङ्घ संस्थामा उहाँको क्रियाशीलता निरन्तर रूपमा रहेको छ उहाँ चाहिँ लामो समयदेखिबाट एनआरएनमा क्रियाशील हुनुहुन्छ र विभिन्न पदहरूमा बसेर काम गरिसक्नु भएको छ यतिखेर उहाँ न्युअनुसार अमेरिकाबाट हाम्रो सम्पर्कमा आइसक्नु भएको छ म उहाँलाई स्वागत गर्छु हजुर नमस्ते हजुर नमस्ते बुद्धि भाइ अनि सम्पूर्ण रेडो हिमालय टिममा सम्पूर्ण आरामै हुनुहुन्छ हजुर आरामै छु चुनाव प्रचार प्रसारको आज अन्तिम दिन आ, यो बिचमा प्रचार प्रसार कत्तिको सन्तोषजनक रह्यो भोटर्सहरूको प्रतिक्रियाहरू के रह्यो शुभचिन्तकहरूले के भनिरहनु भएको छ आज अन्तिम दिन हो हामी एकदमै दिनैभरि फोन सम्पर्कमा फोन गर्ने क्रममा रह्यौँ र अहिलेसम्म मैले अमेरिकाको धेरै स्टेटहरूमा पनि घुमेँ र सम्पूर्ण जो भोटर दाजुभाइ दिदीबहिनीहरू हुनुहुन्छ उहाँहरूसँग पनि भेटेँ उहाँहरूको अहिलेसम्म राम्रो प्रतिक्रिया छ र कतिले त तपाईँ तपाईँ उठ्ने पहिला नै थाहा पाएको भए हामी पनि मेम्बरसिप दिन्थ्यौँ नि भन्ने पनि धेरैजना हुनुहुन्छ र अहिलेसम्म चाहिँ राम्रै प्रतिक्रिया आइरहेको छ तर पछि अब चुनावमा के हुन्छ त्यो त हेर्नै बाँकी छ तर सबै शुभचिन्तकहरूको चाहिँ ममाथि राम्रै प्रतिक्रिया छ यो बिचमा यहाँका धेरै प्रतिबद्धताहरू सामाजिक सञ्जालहरूमा आयोजना भएका औपचारिक कार्यक्रमहरूमा आइसकेका छन् यहाँले बताइसक्नुभएको छ तैपनि रेडियो हिमालय डट कम सुनेर बसिरहनुभएका अमेरिकाका श्रोताहरूका लागि चाहिँ यहाँले के त्यस्तो प्रतिबद्धताहरू जनाउनुहुन्छ ताकि यहाँलाई चाहिँ बोर्ड अफ डाइरेक्टरमा उहाँहरूले मत दिने um... मैले हुन त म अब एउटा भनौँ न एउटा कार्य समितिको एउटा सदस्यमा मात्रै उम्मेदवारी दिएको छु बोर्ड अफ डाइरेक्टर भनेको एउटा एनआरएन एन एनसिसी युएसीको एउटा कार्य समितिको सदस्य हो मेरो पद त्यति ठुलो त होइन तरै पनि मैले त्यहाँभित्र गएर केही गर्नुपर्छ नेपाल र नेपालीको निम्ति केही गर्नुपर्छ भन्ने मलाई लागेको थियो र विशेष गरेर प्रवासमा बस्ने नेपालीहरू जो दिन रात खटेर रा, आफ्नो कामहरू गरिरहेको हुन्छ र नेपालमा पनि त्यो योगदान पुऱ्याउँ गर्ने सबैको उद्देश्य रहिरहेको हुन्छ त्यसै यसरी नै काम गरिरहँदा र मैले एघार वर्ष अमेरिकामा बस्दा मैले बुझेको जानेको र मैले के गर्दा त्यो राम्रो हुन्छ भन्ने मैले अनुभव सम्हालेर चाहिँ मैले यहाँ जान खोजिरहेको छु वास्तवमा भन्नुपर्दाखेरि मैले योभन्दा पहिले पनि एनआरएनएनसिसी युएसए को वुमेन कमिटीमा र एनआरएनएनसिसी युएसए को बाहिर कमिटीमा बसेर काम गरिसकेको थिएँ र बाहिर कमिटीमा बसेर काम गर्ने क्रममा अनि वुमेन कमिटीमा बसेर काम गर्ने क्रममा कतिपय कामहरू गर्नुपर्ने थियो त्यो गर्न चाहिँ अपुरै रह्यो अब विभिन्न अवेरनेसको कुराहरू पनि छ र त्यसको साथसाथै अहिले अहिले निर्वाचन चाहिँ अब हुन त अमेरिका एकदम विकसित देश हो र प्रजातान्त्रिक देश पनि हो तर पनि अमेरिकाको यस्तो राष्ट्रपतिको जस्तो चुनाव त एउटा प्रत्यक्ष निर्वाचन हुन्छ भने हामी त एनआरएन हाम नेपालीहरू प्रवासी नेपालीहरू जो आफ्नो देश छाडेर विदेशमा गएर बसेको छौँ यस्तो अवस्थाको हामीहरूले चाहिँ किन प्रत्यक्ष चुनाव नगरेर इलेक्ट्रोनिक गर्ने भन्ने कुरा आउँछ त्यस मैले प्रथ्य चुनाव गर्नुपर्छ पर् पर र एनआरएन एनसिसीको जुन मेम्बर भेरिफिकेसनको कुराहरू छ त्यो मेम्बर भेरिफिकेसन पनि च्याप्टरले गर्नुपर्छ भन्ने मैले विधान संशोधन गर्ने क्रममा बाहिर कम्युनिटीमा बस्ने क्रममा मैले कुराहरू उठाएको थिएँ किनभने च्याप्टर अनि विभिन्न स्टेटमा च्याप्टर हुन्छ च्याप्टर अनि एनआरएन एनसिसी एन्ड आइसिसी हुन्छ र जब एउटा बेसी बलियो हुँदैन भने त्यसको माथिको टुप्पा मात्रै बलियो भएर कहिले पनि एउटा मे क्यान मेक डिफ्रेन्सै हुन सक्दैन त्यस कारणले पूर्ण अधिकार दिनुपर्छ च्याप्टरले नै चुनाव गराउने अधिकार दिनुपर्छ च्याप्टरलाई नै मेम्बर भेरिफिकेसन गराउने अधिकार दिनुपर्छ भन्ने मेरो त्यो पनि एउटा मेरो एजेन्डा हुनसक्छ एजेन्डा हो र मैले त्यो कुरालाई पहिले विधान संशोधनको बेलामा पनि उठाएको थिएँ र अहिले पनि त्यो गर्न सक्छु कि भनेर मैले यहाँ गएको हो एउटा कुरा दोस्रो कुरा चाहिँ एनआरएनएनसिसी भनेको एउटा यस्तो संस्था हो जुन संस्था चाहिँ सम्बन्धित देशले पनि मान्यता दिएको र कानुन रूपमा दर्ता भएको र हाम्रो देश नेपालले पनि मान्यता दिएको एउटै मात्रै संस्था विश्वमा छ त्यो हो एनआरएनएनसिसी र यो संस्था आफैमा नराम्रो होइन एकदमै राम्रो संस्था हो तर त्यो भित्र काम गर्ने कतिपय अब विभिन्न कारणले गर्दा नराम्रो हुनसक्छ त्यसले गर्दाखेरि एनआरएनएनसिसीको कतिपय हाम्रो प्रवासमा दाजुभाइ दिदीबहिनीहरूले यो यसको मेम्बर किन बन्ने यसको मेम्बर लिएर के फाइदा छ भन्ने कुराहरू जति क्वेसनहरू उठिरहेको छ त्यसलाई पनि यो यो मेम्बरसिप लियो भने यस्तो हुन्छ भन्ने कुरा चाहिँ एउटा जानकारी दिन सक् सकौँ र त्योभित्र गएर राम्रो रा काम गरौँ र त्यसले गर्दाखेरि सबै सबैजनाले चाहिँ ए यो त मेरो एनआरएन होइन कि हाम्रो एनआरएन रहेछ र हाम्रो रहेछ मैले पनि मेम्बर बन्नुपर्छ लिनुपर्छ भन्ने स्वतः स्फूर्त रूपमा भन्न सकोस् भन्ने उद्देश्यले चाहिँ मैले यहाँ लागेको छु र म त एउटा लागेको छु र यसको साथै अरू जति पनि एजेन्डाहरू हुनसक्छ त्यो चाहिँ अब अध्यक्ष दियो अरे जो अध्यक्ष जित्नुहुन्छ उहाँले लिनुभएको एजे एजेन्डा र साथै एनआरएनएनसिसी यसको एउटा आफ्नै विधान छ एउटा कानुनमा दर्ता भएको उहाँको उद्देश्यअनुसार चाहिँ मैले काम गर्नु जमको गरेर चाहिँ अगाडि बढेको हो किनभने ने हामी नेपाल हामी नेपालीहरू नेपालमा बस्दाखेरि त त्यसै अब राम्रो काम गरेको हुन्छौँ एउटा दुःख सङ्घर्षको जीवन जीवन पार गरेर हामी एउटा पिकमा पुगिसकेपछि फेरि विदेश गएर बसेपछि हामी फेरि जिरोबाट सुरु गर्नुपर्छ म पनि त्यो अवस्थाको मान्छे मा हो र म त्यसरी नै जिरोबाट सुरु गरेर अहिले केही सक्षम हुन सकेको छु र मैले केही समय अरू बढी समय चाहिँ मैले हुन त अमेरिकामा आएको दिनदेखि नै मैले समा काम साथै समाजसेवा पनि गरिरहेको छु तर अहिले चाहिँ त्योभन्दा बढी पनि मैले समाजसेवा दिँदा पनि मेरो घरबार चाहिँ बिग्रिँदैन र मैले घाँस बाँस कुनै समस्या आउँदैन भन्ने हिसाबले चाहिँ एउटा को स्थितिमा पुगिसकेको हुनाले मैले चाहिँ एउटा एनआरएनमा लएर एनआरएनलाई सक्षम सबल र समावेशी बनाउन सक्छु भन्ने उद्देश्यको साथ चाहिँ मैले बोर्ड अफ ब्यारेडको पदमा उम्मेदवारी दिएको हो श्रोता महानुभावहरू हामी यति बेला एउटा विशेष रेडियो कार्यक्रमको प्रसारण गरिरहेका छौँ हामी यतिखेर काठमाडौँबाट बोलिरहेका छौँ र प्रसङ्ग रहेको छ भावनामा देश खोज्दै प्रसारण नेटवर्कमा एनआरएनए युएसए को, को चुनाव र यो चुनावमा बोर्ड अफ डाइरेक्टरको पदमा उम्मेदवारी दिनुभयो कि दिदी छत्रकुमारी गुरुङ यतिखेर न्यु हेम्सारबाट हाम्रो प्रत्यक्ष सम्पर्कमा हुनुहुन्छ र उहाँले आफ्नो चुनावी एजेन्डाका विषयमा सानो जानकारी पनि प्रस्तुत गर्नुभयो अब यसरी हेर्दाखेरि यहाँले विधान संशोधनको कुरा जुन निकै महत्त्वपूर्ण कुरा छ र अर्को यो यस संस्थालाई निरन्तर समय दिने कुरा पनि जुन यहाँले उल्लेख गर्नुभयो र यहाँको विगत हेर्दाखेरि पनि प्रत्यक्ष परोक्ष रूपमा समाजसँगै जोडिएर यहाँले काम गर्नुभयो र व्यवसाय गर्दाखेरि नै कानुन व्यवसाय भनेको त्यस्तो व्यवसाय हो जसमा प्रत्यक्ष परोक्ष रूपमा समाजसँगै जोडिने गरिन्छ र यहाँले नेपालको संविधान बनाउने उमा जुन खालको महत्त्वपूर्ण भूमिका पनि खेल्नु भएको छ अब त्यसको त अब एउटा इतिहासमा एउटा नाम रहेकै छ यहाँलाई शुभकामना पनि छ र अर्को कुरा अब जस्तो विभिन्न सामाजिक सञ्जालहरूमा सुन्दा हेर्दा बुझ्दा पढ्दा धेरै खालका विवादहरू पनि आएको हामीले सुन्यौँ कति त अब यो सामाजिक यो वेबसाइट नै अर्कैको नाममा रहेछ भन्ने कुराहरू पनि सुनियो कति त अब सामाजिक सञ्जालमा अत्यन्त अमर्यादित ढङ्गले पनि प्रस्तुत भइरहेको पनि हामीले पढेका छौँ लेखेका छौँ तर यहाँको प्रस्तुति निकै शालिन र भद्र देखिएको छ त्यसले गर्दाखेरि पनि यहाँलाई धेरैभन्दा धेरै मतदाताहरूले मन पराउनु हुन्छ भन्ने कुरामा हामी निश्चित छौँ तैपनि यहाँलाई चाहिँ के लाग्छ चा? यहाँको पहिलेदेखिबाट हेर्दाखेरि अहिलेसम्म आउँदाखेरि यहाँलाई चाहिँ के लाग्छ यो चुनावमा परिणाम कस्तो आउला र यहाँले के अपेक्षा गरिरहनु भएको छ होइन अब आशा सबै आशै गर्ने हो किनभने डाडु पर्ने डाडु पर्ने त मेरो हातमा छैन अहिले होइन अब हामीले पनि बाहिर बसेर हेर्ने हो हामी भित्र रूपमा छैनौँ सबै हल्ला त्यसरी भइरहेको छ अब अहिले अब मतदाताहरूको जुन अब हामीले एनआरएनएनसिसीको जुन मेम्बरसिप लिँदाखेरि पनि हाम्रो सम्पूर्ण भयभरको आइडी आइडेन्टिफिकेसनहरू सबमिट गरेर हामीले बनाएको हुन्छौँ त्यो सबै डाटा अहिले बाहिर भ आइरहेछ लिक भइरहेछ हाम्रो प्राइभेसी चाहिँ लिक भयो भन्ने कुराहरू पनि आइरहेछ होइन र जुन सर्भर डाउन लिएर विभिन्न अब भनौँ न चुनाव गर्दाखेरि चाहिँ अब एउटै मान्छेले धेरैको भोट हाल्ने भन्ने कुराहरू पनि आइरहेको छ तर त्यस्तो हुँदाहुँदै पनि अब त्यो त्यो हेर्ने भनेको सम्बन्धित निकाय छुट्टै छ त्यो हामीले हेर्ने होइन होइन अब अध्यक्षज्यू अध्यक्षको प्रत्यक्षहरू तिनजना हुनुहुन्छ निर्वाचन कमिसन अनि आइसीको मेम्बर जो हुनुहुन्छ संयोजक जो हुनुहुन्छ डिआरसी हुनुहुन्छ र र सिङ्गो न्याय अदालत पनि छ अब उहाँहरूले हेर्नुहोला कति धाँधली भयो के भएन भनेर अब यदि सप्रमाण नै पेस गरेको अवस्थामा त त्यो छुट्टै होला तर अब हल्लाइको भरमा त केही भन्न सकिँदैन त्यसले धारी अब अहिले चाहिँ अब चुनाव रोकिनु पर्छ भनेर पनि निवेदन दिइरहेको अवस्था पनि छ तर अब त्यो यसलाई चाहिँ कसरी अब उहाँले मात्रै दिँदा हुन्छ कि हुँदैन के छ त्यो चाहिँ अब विषयको छुट्टै विषय अध्ययनको विषय नै हुनसक्छ बुद्धि भाइ एकजना मित्रले हामीलाई एउटा मेसेज लेखेर नाम न ना प्रसारण नगरिदिने शर्तमा सोध्नुभएको छ उहाँले लामो समय एनआरएनए र सामाजिक सञ्जालमा काम गर्नुभयो तर उहाँ चाहिँ अलि माथिल्लो पदमै उठ्नुपर्ने हो किन बोर्ड अफ डाइरेक्टरमा मात्रै उहाँले उम्मेदवारी दिनुभएको होला भनेर पो सोध्नु भएको छ हजुर एकदम धन्यवाद जसले प्रश्न सोध्नुभयो यसको लागि धेरै धन्यवाद दिन चाहन्छु तर मेरो मान्यता भने के हो भने म सुरुदेखि नै अब अहिले मर्व हम्समा र युएसएम आएर बस्दाखेरि सुरुमा नै धेरै साथीहरूले यो पदमा बस्नु त्यो पदमा बस्नु पर्नुहुन्थ्यो तर म चाहिँ अब पद भन्दाखेरि पनि कामलाई विश्वास गर्छु होइन काम गर्नको लागि ठुलो पदै हुनुपर्छ भन्ने मलाई चाहिँ लाग्दैन एउटा कुरा दोस्रो कुरा मैले जुन एनआरएनएनसिसीमा बसेर लामो समय काम गरेँ त्यतिखेर एउटा कमिटीहरूमा विषयगत कमिटीहरूमा बसेको थिएँ त्यो निर्वाचन भएर गएको होइन त्यसले गर्दाखेरि काम गर्नु चाहिँ एउटा जबबाटै सुरु गरौँ मेम्बरबाट सुरु गरौँ त्यहाँबाट नि अब हामीले हामीले कस्तो प्रकारको रोल खेल्छ त्यसमा भर पर्ने कुरा हो नि त पदले मात्रै त हुँदैन भन्ने मलाई लागेको भएर मैले सुरुमा पहिलो चरणमा चाहिँ म बोर्ड अफ डाइरेक्टरमा नै फाइल गर्छु भन्ने मैले लगाएर यसमा गएको हो प्रश्नकर्ता मित्रलाई पनि धेरै धेरै धन्यवाद छ हामी यति बेला रेडियो हिमालय डट कमबाट एउटा विशेष रेडियो कार्यक्रमको प्रसारण दिइरहेका छौँ र आजको कार्यक्रममा हामीले अमेरिकामा हुन लागेको एनआरएनए युएसए को चुनावमा केन्द्रित रहेर कुराकानी गरिरहेका छौँ र यतिखेर हाम्रो प्रसारणमा एनआरएनए युएसए को बोर्ड अफ डाइरेक्टरमा उम्मेदवारी दिनुभएकी दिदी छत्रकुमारी गुरुङ यतिखेर हाम्रो प्रत्यक्ष सम्पर्कमा आएर आफ्नो कुराकानीहरू दिइरहनु भएको छ यहाँ त कानुन व्यवसाय पनि हो बेला बेलामा विभिन्न खालका कानुनी समस्याका कुराहरू पनि नउठेका होइनन् विभिन्न समस्याहरू पर्दै आएका छन् मुद्दा मामला पनि बेला बेलामा परिरहन्छ यहाँ चाहिँ एउटा कानुन व्यवसाय लामो समय कानुन व्यवसाय गरेर आउनुभएको व्यक्तिको नाताले त्यस्ता विषयको समस्या किन उठिराखेको छ र त्यसको समाधानका उपायहरू के हुन सक्दछन् अब um, यो, यो त कस्तो हो भने यो विश्वासमा एक अर्कालाई विश्वासघात गरेपछि यस्तो हुन्छ किनभने अहिलेसम्म चाहिँ अब एनआरएन एनआरएनले चाहिँ विशेष गरेर हेर अमेरिकाको एनआरएनएनसिसी र एकदम महत्त्वको साथी हेरिन्छ तर अहिले चाहिँ यहाँ चाहिँ के परिपाटी भयो त भन्दाखेरि चुनाव लड्ने अनि चुनावमा जो पक्ष हार्यो हार्ने पक्ष चाहिँ अदालतमा जाने त्यो परिपट्टि भइरहेको छ तर यो चाहिँ एउटा विश्वास विश्वास एक एकले अर्कोलाई विश्वास नगर्नु हो नि त यदि विश्वास गर्नु पर्थ्यो भनेदेखि यसलाई चाहिँ एउटा बसेर समस्याको समाधान गर्नुपर्थ्यो अब यो अदालतमै गएर समस्याको समाधान हुन्छ भन्ने चाहिँ मलाई लाग्दैन त्यसले गर्दाखेरि एकअर्का के हो त सत्य तथ्य बुझ्नु पर्यो सबैसँगै बस्नु पर्यो छलफल गर्नु पर्यो किनभने जो चाहिँ यहाँ अहिले चुनावमा उठिरहनु छ उहाँहरू पनि एउटा भनौँ न पढे लेखेको विद्वान डक्टर इन्जिनियरहरू हुनुहुन्छ र यो समस्याको समाधान चाहिँ कोर्टले मात्रै गर्दैन र एक आपसमा सहमति र समझदारीमा नै मिलाउनु पर्छ जस्तो मलाई लाग्छ किनभने अब हुन त अब अहिले भर्खरै यो भनौँ न यो रोकी पाऊ भनेर मुद्दा गएको थियो यसको मुद्दा पनि अब सुन्नमा आएको हिजो तेह्र तारिक चाहिँ यसको डिसिजन भयो यो चाहिँ मुद्दा चाहिँ खारेज भयो होइन तर किनभने अब अमेरिकाको कोर्टहरूलाई पनि एउटा यो एनआरएनएनजिटी भनेको चाहिँ एउटा कानुन रूपमा दर्ता भएको संस्था हो यो भित्र सानोतिनो विवाद हुँदाखेरि कुनै ठुलो प्रपर्टी ड्यामेजको कुरा भौतिक क्षति हुने कुराहरू त खासै हुँदैन त्यसले गर्दाखेरि एउटा महत्त्वको विषय नदिएर सायद खारेज गरेको होला जस्तो चाहिँ मलाई लाग्छ ला ला त्यसले गर्दाखेरि यस्तो कुराहरूमा चाहिँ आपसी समझदारी र सहमति अनि छलफलमा नै जस्तो मलाई लाग्छ किनभने एनआरएनमा त च्याप्टर छ एनआरएन एनसिसी छ अनि आइसिसी पनि छ नि त अब आइसिसीबाट पनि त मिलाउने प्रयास गर्नु पर्थ्यो त्यो चाहिँ किन भइरहेको छैन म त्यसलाई चाहिँ मैले बुझ्न सकेको छुइनँ समय दिनुभयो यहाँलाई धेरै धेरै धन्यवाद मैले सोध्न बिर्सिएको र यहाँले आफ्नो मतदाताहरूलाई भन्नै पर्ने त्यस्ता केही कुराहरू छन् भने अन्तिममा राखिदिनुहोस् हजुर बुद्धि भाइ यसको लागि धेरै धन्यवाद अब हामी विदेशमा आएर बसेको छौँ हामी नेपालीहरू होइन तर प्रवासमा गएर बसे पनि ने हामीलाई नेपालको माया लाग्छ एकदमै हामी नेपालप्रति यो आजको यो तपाईँको कार्यक्रम पनि एउटा कस्तो राम्रो मलाई सब नै मन पर्यो त्यसले गर्दाखेरि हामी नेपालीहरू चाहिँ बाहिर आए पनि हामीलाई नेपाली नेपालप्रति एकदम माया लाग्छ अनि नेपालमा सानो कुरा भयो भने हामीलाई एकदमै त्यो दुख्छ नेपाललाई दुख्दा हामीलाई दुख्छ कि बरु मलाई लाग्छ नेपालमा बस्दाखेरि मैले त्यति धेरै नेपाललाई माया ने गर्दिन थिएँ तर जब विदेशमा टेकेपछि म ने नेपाल यति धेरै माया गर्छु त्यति नेपाल र नेपालीप्रति ने माया लाग्छ त्यसले गर्दाखेरि नै अब हामी बाहिर बसे तापनि हामीले नेपालीपनाहरू अब झ झगडा गर्ने त्यस्तो गर्नु भन्दाखेरि एउटा बाहिर त हामीले सिक्न पर्यो नि अब अमेरिकामा हेर्नुहोस् न कतिजना एकदम कतिपय कुराहरू सहमतिमा समयमा मिलाइरहेको हुन्छ त्यसले गर्दाखेरि अब हामी पनि त्यस्तो सिक्न कोसिस गरौँ भन्दै म चाहिँ अब यहाँ अमेरिकामा बस्नुहुने सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरू सम्पूर्णमा चाहिँ म हार्दिक अनुरोध गर्दछु कि यदि हाम्रो यो चुनाव चाहिँ मेको अठार र उन्नाइस तारिकमा भइ हुन गइरहेको छ यो चाहिँ यहाँहरूलाई इमेल मार्फत जानकारी आउँछ र त्यसपछि अनलाइनमा भोटिङ गर्ने हो यहाँहरू सबैले यदि मलाई सक्षम लाग्छ यसले गर्न सक्छ भने जस्तो लाग्छ भने हजुरहरू केप हजुरहरूले चाहिँ मलाई एक दिएर एकपल्ट काम गर्ने मौका दिनुहोस् मैले जति बोलेँ त्यति काम गर्न चाहिँ म प्रयास गर्नेछु भन्दै म यहाँहरू सम्पूर्णबाट बिदाउन चाहन्छु र फेरि पनि मलाई यो मौका दिनुभएकोमा बुद्धि विश्वकर्मा भाइ रेड हिमालयलाई धेरै धेरै धन्यवाद दिन्छु हजुर हस्त नमस्कार अन्तिममा एउटा जिज्ञासा यहाँ भोजपुरमा जन्मिनु भयो भोजपुरमा गुरुङ भाषा त्यति बोलिँदैन त्यहाँ भाषा बोल्ने चलन छैन त्यो कसरी त्यस्तो भयो त्यसको पनि एउटा अनुसन्धानको विषय हुनसक्छ पछि स्याङ्जा जानुभयो सङ्गत स्याङ्जातिर भयो अहिले गुरुङ भाषा बोल्नुहुन्छ ए हजुर म भजुरमा जन्मेँ अनि भचुरमा जन्मेर म धरानमा गएर स्कुल पढेँ अनि धरानबाट धरानबाट स्कुल पढेपछि काठमाडौँ आएँ ल क्याम्पसमा काठमाडौँमा ल क्याम्पस पढेँ मैले एलएलएम चाहिँ दिल्लीबाट गरेको अनि मेरो चाहिँ काठमाडौँमै भेटघाट भएको मेरो श्रीमानसँग चाहिँ अनि मैले काठमाडौँमै भेटघाट भएपछि मैले टाइम बिहा गरेको स्याङ्जामा चाहिँ केही समय गएर बसेँ र म स्याङ्जामा चाहिँ म जतिखेर यो नेपालको संस्थाहरूमा काम गर्थे कानुनी तथा परामर्श केन्द्र र अनि अरू त्यस्तै संस्थाहरूमा त्यतिखेर ते विभिन्न कार्यक्रमहरू लिएर अनि स्याङजा चाहिँ जाने गर्थेन केही समय बस्न पनि बसेँ र मलाई खासै गुरुङ भाषा बोल्न आउँदैन तर मेरो सासु चाहिँ एकदमै गुरुङ भाषा मात्रै बोल्नुहुन्थ्यो त्यसले गर्दाखेरि अलिअलि केही शब्दहरू चाहिँ सिकेको छु र पूर्ण रूपमा चाहिँ मलाई गुरुङ भाषा बोल्न आउँदैन यहाँलाई एउटा सुखद जानकारी पनि गरौँ रेडियो हिमालय डट सञ्चालन गर्ने संस्था हिमालय फाउन्डेसनले गुरुङ भाषाको एउटा रेडियो विङ्ग्स पनि परीक्षण प्रसारण गरेको छ गुरुङ रेडियो डट यो पनि सुनिदिनुहोला र यसबाट गुरु महाका राश। गीतहरू साहित्यहरू हामी प्रसारण गर्ने गर्छौँ अन्तिममा यो प्रसङ्ग पनि जोडेँ निकै मिठो कुराकानी भयो अन्तिममा यहाँलाई शुभकामना छ यहाँ चाहिँ चुनिनुहोला र यहाँको जुन समाजप्रति काम गर्ने जुन लगाव पहिल्यैदेखिबाट छ त्यसले फेरि एउटा अवसर पाओस् हाम्रो तर्फबाट शुभकामना समय दिनुभयो धन्यवाद हजर धन मेरा धीरे धन्य बुदी बुद्धिभाई अभी रेडियो हिमालय लो रा अवसर दिभराने मौका दूर धीरे धन्यवाद धन्यवाद ये छत्रकुमारी गुरु भोजपुर की चेली पची सियांगजा में बिहेबारी भो एगार वर्षदी बा अमेरिका होमेगा एवं सपना ने पुराए हो पुर्य हो तर देशी सज में सदैं दत्तचित्त भर के समय वहाँ दिभि कमिटी में बसेर काम गरिसक्नु भएको योपालि रहर गर्नुभएको छ चुनिएरै आउँ कार्य समितिमै बसौँ के केही समय समाजका लागि टाढै भए पनि देशका लागि र भावनामा जुन देश बोकेर उहाँहरू बसिरहनु भएको छ त्यसलाई एउटा सार्थक रूप दिउँ भनेर उहाँ लाग्नुभएको छ र सबैले उहाँलाई चाहिँ साथ र सहयोग गर्नुहुन्छ भन्ने हामीलाई विश्वास छ र उहाँ केवल भावनामा मात्रै रहेर यो चुनाव उठ्नु भएको छैन उहाँका केही जेन्युन एजेन्डाहरू पनि हामीले सुन्यौँ र एनआरएनलाई दीर्घकालीन रूपमा चाहिँ व्यवस्था त्यति तरिकाले लानाका निम्ति चुनावी प्रक्रिया लगायत यसको विधान संशोधनका विषयमा पनि उहाँले कुरा राख्नुभएको छ त्यसो त उहाँ विगत लामो समयदेखिबाट कानुन व्यवसायमा पनि संलग्न हुनुभएको हुनाले उहाँलाई अझ यो कुरा बढी राम्रोसँग थाहा छ भन्ने हामीलाई विश्वास छ उहाँलाई हामी शुभकामना दिन्छौँ अब यसपछि रेडियो हिमालय डट कमबाट केही नेपाली गीतहरू यहाँहरूले सुन्न सक्नुहुनेछ समय दिनुभएकोमा उहाँलाई धन्यवाद यतिखेर हामीले अस्टिनमा रहनुभएका गीतकार दिलीप योन्जन तामाङका केही गीतहरू प्रसारणमा रोजेका छौँ र उहाँको यो गीत आफ्नै छायाले गीती सङ्ग्रहबाट हामी प्रसारण गर्दैछौँ दिलीप योन्जनको यो गीत सुन्दै हामी अगाडि बढ्नेछौँ अहिलेलाई यो विशेष प्रसारणबाट म बुद्धि विश्वकर्मा पनि विदा भएँ हवस्त नमस्ते